नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभसाजमा प्रविधिकच्चेका आत्मीय मित्र विष्णु अनि मसुत भाइकै लोकभाकाको मित्र रामु आचार्य सुन्ने हुनुहुन्छ अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अहो कार्यक्रम अर्पण सुबह सांझ हमी हरेक दिन साझ सात बजे उपस्थित होने गदौ रही संगाका साथमा हमी बजाने भाका मार्फत तब आप प्रियजन अ घर परिवार संपूर्ण को लगी मिठ्ठो समझना अगड़ी बढ़ा सकूँ रज्व को जनक में रहे डब्लू डब्लू डब्लू डट म डट एनपी मार्फत अपनी प्रत्यक्ष रूप में सुनी रहने जानकारी कराने चाहिए रून्य छपन्न पांच त्रिसठी तीन सौ बत्तीस रून्य छपन्न पांच त्रिसठी तीन सौ तेतीस युटा नंबर खुला रहे तानकारी कराने चाहिए ये बेला कोई मित्र भशारा पायानी कर सुना दोर्जेजी के भइरहेछ नि होइन राम्रोसँग पढ्नुहोला शैक्षिक उन्नतिको लागि शुभकामना छ अनि दोर्जेजी के गरेर कसलाई सम्झने आज सर्वोत्थम हादुर के घरवारी मेरा साथी सोनाम तमंग बेरबहादुर तमंग्रवीण पार्वती मनीषा भौतिक रंजना मैं तीन संपूर्ण दोर्जूजी आने मैं नमा हो अट्टी नमस्कार मांग आोराग बाथी समझना अगड़ी बढ़ा विदा भईस फिर कोई मित्र भारा रहो यहाँ वहाँ संगा कर अमिसा तमाङ भन्नुभयो के गर्नुहुन्छ अमिसाजी अनि अमिसाजी आजको दिन कसरी बित्यो तपाईँको आजको दिन कसरी बिताउनु भयो बसी बसैमा बित्यो है क कसलाई सम्झने बिरबहादुर अनि सुकलाल भौज तमेले सीता अनि रमेशेरे भौज अर्चना तिला अनि आगे आउनुभएको दोर्टेर अनि मेरो साथीहरू पार्वती सीता अनि सुनिका प्रोबिन धन्यवाद अमिषाजी आउँदै गर्नु होला अहिले मैले अमिसा तामाङ खोराकबाट आउनुभएको थियो सम्झना अगाडि बढाइसक्नु भएको छ फेरि पनि कोही भित्र हुनुहुन्छ भने इसारा हजुर नमस्कार म कोसँग कुराकानी गर्दैछु होला यो आवाज कसको पर्यो होलाम तामाङ सोनामजी के छ नयाँ उन्नति प्रगति सबै राम्रो छ है क कसलाई सम्झने आज धन्यवाद हुन्छ सोनामजी आउँदै गर्नु होला अहिले मैले छुट्टिन्छु नमस्कार सोनाम तपाईँ आउनुभएको त्यो कुराकोबाट अलिकति आवाज चाहिँ मसिनै सुनियो अलिकति चर्को आवाज सुनिएन उहाँको यति बेला पृष्ठभूमिमा भाका गुन्जिसकेको छ यसै भाकालाई सुन्छौँ हजू तराई मा बस्ते थारूनी भोटू में बस्ते भोटीनी तराई में बस्ते थारूनी पावरवाला चश्मा हे सब देखू तरुणी मैले का सोन सब देखू तरुणी मै लेकर सब देखू तरुणी मै लेकर सुर्खे म बुलबुलेता हज का फेवा तुर्खे मुलबुलेता कास्की म फेवा तलामी एक्ल म माया जाला राम रामला गसो माा जा राम्रम माया गसो माया जला मायाल गसो मााया जाला राम गसो मााया जाला राम्रे गास माया जाला लाम्लाम माया यही साला निकै सुँगुर भाका रह्यो अझ भनौ अलिकति आधुनिकीकरण गरिएको लोकभाका भन्न पर्छ भाकालाई पुरै लोक भाका। भन्दा पनि अलिकति त्यस्तो त पछिल्लो समयमा धेरै धारभन्दा फरक रहेर भाकाहरू बजारमा निस्किरहेका छन् र साङ्गीतिक बजारमा ती भाकाहरूले लोक भाकाकै स्थान पाउने गरेका छन् र पहिलाको जस्तो खालको रूपमा लोक भाकाहरू आउन छोडिसकेको छ आजभोलि त्यसो त समयको माग पनि हुनसक्छ यो कुरालाई यहीँ थाति राखौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि हुन्छ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल हुनुहुन्छ खोराकबाट एक सोनाम दादा. सो गरे दादा. ए एम नै दुईजना पर्यो के होलामजी आजको दिन कसरी बित्यो तपाईँको पढेरै बिताउनु भयो क कस्ले समझनी ए हजुर लागै धन्यवाद बुढो दादे भाइ अनि बहिनी <laughs> पार्वती अगे अन दोर दे सुनम सुनम भनेर चिन्दिन सम्पूर्ण लागि दादा यहाँ एउटा बोल्ने भनिरछ दादा के भन्नुहोस् सुनम जी बहिनी बोल्ने भनिरछ बहिनीले पनि कुरा केनि गर्ने रे बहिनी हुन्छ दिनेश दिनेश हजुर नमस्कार कहाँबाटै सायद <laughs> के आउनु भएको छ कसलाई सम्झने जी आउनु भएको थियो सोनाम मोक्तान साथैमा पार्वती तमाङसँग पनि कुराकानी गर्न पाइयो कोही मित्र हुनुहुन्छ फेरि पनि उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नु भएको छ भन्ने इशारा यहाँ एकैसाथ मैले प्राप्त गरेँ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउनु सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच छ मेघार्ज अनि कार्यक्रम अर्पण शुभसासको यो सन्ध्याकालीन बसाईमा रहेर तपाईँसँगै कुराकानी गरिरहेका छौँ गफ गरिरहेका छौँ रहे रहे हामी गफिरहेका छौँ भनौँ न अझै र तपाईँ यो समयमा जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ हामीसँगै हुनुहुन्छ भन्ने विश्वास पनि हाम्रो छ कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार को पर्यो जी खबर इच्छा दारेचोकबाट त्यही भएर झुकिएको खबर मलाई मेर मेरो साथी अनिता अनि मेरो गरिबारे बस्नु भएको दिदी भेनाजी अनि अनि अनि रिमरहरू दिनु सम्पूर्णको लागि सिमरनजी आउँदै गर्नु नमस्कार सिमुरन आउनु भएको थियो दारी चौकबाट र पृष्ठभूमिमा भाका गुन्जिसकेको छ यसै भाकालाई सुनाऊँ त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नका लागि हामी उपस्थित हुनेछौँ भन्दा बस्दिन बढीमा दात जन झन्तिम घडीमा कर मैले मैलाई ठगेको साक्ष देख्नलाई तिम्रो आखामा सुबेको बस्दिन बढीमा अन्तिम घरिमा कर्मैले मैलाई थागेको कहाँ साक्ष देख्नलाई तिमोमा शुभेको कहाँ साक्ष देख्नलाई तिमो बुवा खमा शुभेको कर्मैले मैलै ठगेको कहाँ सक्छु देख्नलाई तिम्रो आँखामा आँसु बगेको एउटा सच्चा माया प्रीतिको नमुना उदाहरण यस भाकाले प्रस्तुत गर्दै थियो कर्मले आफूलाई जतिसुकै ठगे पनि आफू जतिसुकै दुखे पनि आफ्नो मन जतिसुकै तडपिए पनि आफ्नो मनले खाएको मान्छे आफूले माया गरेको मान्छेको आँखामा बगेको आँसुले त्यो आफ्नो पीडाभन्दा हजारौँ गुणा बढी मुटु पोल्ने कुराहरू यस भाकाले गरिरहेको थियो अलिकति मर्म स्पर्शी भाका रह्यो यहाँनिर कार्यक्रम अर्पण शुभसाज सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय पाँच मेघार्जको यो ध्वनि तरङ्गमा फेरि पनि कुराकानीतर्फ नै लाग्नुपर्ने हुन्छ कोही मित्र आइसक्नु भएको छ शा भन्ने इसारा यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर जी सुनाउनुहोस् के छ खबर अँ एकदम ठिठाक छ भन्नुभयो दादा दिनहरू कसरी बितिरहेछन् दिनेशजीको यस्तै हो दादा बसी बसाउ नै हो बसी बसाउमै बितिरहेछ हजुर अनि दिनेशजी को कसलाई सम्झने आज अरू प्रथम हजुरलाई धन्यवाद अनि प्राविधिक भाइलाई अनि मेरो घर परिवारलाई र अनि मलाई ज जसले चिन्नुहुन्छ र नचिन्ने सम्पूर्णलाई धन्यवाद दिनेशजी यो साथको लागि पर्याकोटबाट थियो फेरि पनि कोही मित्र हुनुहुन्छ मेरो साथी मिनालाई अनि हिरा तामाङलाई अनि बहिनी परिदालाई प्रेम दादालाई अनि पदमपुरको बिन्दास दादालाई अनि भौजीलाई अनि दिदीलाई अनि मेरो घर परिवारलाई अनि मलाई चिने नै दादा शान्तिजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार शान्ति लामा कुराकबाट आउनुभयो कुराकानी भयो उहाँसँग पनि एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्नुपर्छ भन्ने इच्छा रहेछ यहाँनिर उहाँलाई पनि स्वागत गरिहालौँ हजुर नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ बरा के तमाँ। सनक तमाँ। सनक सनकजीले के गर्नुहुन्छ बसी बसाउै छ हुन्छ सनकजी कार्यक्रमको अन्त्यमा आउनु भएको छ क कसलाई सम्झने आज धन्यवाद अनि मेरो म सनक भन्ने चिन्नु चाहिँ सनकजी आउँदै गर्नु पनि छुट्टिन्छ नमस्कार सनाक्तमा गाउनुभएको थियो कुराकोबाट टेलिफोन सम्पर्कमा केही गडबडी नै छ त्यस कारणले पनि उहाँको आवाजलाई त्यति राम्रोसँग हामीले अगाडि बढाउन सकेका थिएनौँ र टेलिफोन सम्पर्कमा गडबडी चाहिँ पक्कै पनि छ त्यसैले पनि धेरै जस्तो तपाईँको आवाजहरू सानो मात्रामा मैले सुनिरहेको छु अझ कतिपय साथीहरूको आवाज त सुनिँदै नसुनिने अवस्थामा पनि रहेको छ सायद प्राविधिक गडबडी हुनुपर्छ यो गडबडी सुधारिएर आओस् प्राविधिक मित्र विष्णुलाई यही सुझाव मेरो रह्यो यहाँनिर कार्यक्रम अर्पण शुभ साँझको आजको व्यवसायबाट हामी बिदा माग्नुपर्ने हुन्छ नौजना मित्रहरूसँग कुराकानी गऱ्यौँ दोर्जे तामाङ कोराकबाट आमिषा तमाङ कोराकबाटै सोनाम तमाङ कोराकबाटै त्यस्तै सोनाम मोक्तान कोराकबाटै पार्वती तामाङ कोराकबाट देचोकबाट सिमरन परेवाकोबाट दिनेश कोराकबाट शान्ति लामा र कोराकबाटै सनाक तमाङ जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो अनि कार्यक्रममा सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद एतिन्जेलसम्मको प्राविधिक साथको लागि आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायीबाट बिदा चाहन्छु नमस्कार